जिन्दगी जिन्दगी हो, हो, माया अस्पताल में मा पोस्टमाटम करने व्यक्ति को जीवन में आधारिती कथान चलचित्र भू मे यही भदौ दुई गति देशभर प्रदर्शन होते हे नछुट नमस्ते सबै साथीहरूमा म नारायणी खड्का शैली थिएटर र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोमा सबैलाई स्वागत छ नाटक नियमित सुन्न ए भिडियोको तल रहेको रातो बटन क्लिक गरेर सब्सक्राइब गर्नुहोस् र नाटक अपलोड हुने बित्तिकै थाहा पाउन सब्सक्राइब गरेपछिदेखि देखिने घन्टी आकारलाई पनि क्लिक गर्न नभुल्नुहोला आज चौबाोको उनाचालिसौँ भाग हो नयाँ भाग सुरु गर्नु अघिल्लो भागमा के भएको थियो एकचोटि फर्केर हेरौँ अठतिसौँ भागमा साराको घरमा वर्षा सारा र मिलन रमाइलो गफगाफ गर्छन् अर्कोतर्फ साराको मिल्ने साथी स्मृतिको बुवाको मृत्यु हुन्छ सारा त्यो दुःखले विक्षिप्त बन्छे वर्षाले उसलाई सम्झाउँछे स्मृतिको बुवाको एक्कासी भएको मृत्युको खबर सुनेर वर्षालाई आफ्नो बुवाको याद आउँछ काठमाडौँ आउँदा झगडा गरेर बुवासँग नबोले वर्षा बुवालाई नै भेट्न भनेर घर जान्छे अब कथाले कसरी गति लिन्छ आउनु सुनौ नयाँ अङ्क वर्ष दिदी इत्र आउनु न ल पानीमा पुरै भिज्नु भएछ छाता लिएर हिँड्नु पर्दैन अनि सान्ची छौ अँ हेर नेत्रुकै हुनुभएछ नि सन्चो हुँदैन अब अँ हेर न अलिअलि भिज्छु के हुन्न कति ढिला गर्नुभएको त नौ बजीसम्म हेर्नु त घडी हेर न बाटोमा ट्रक एक्सिडेन्ट भएर पाँच घन्टै जस्तो जाम भयो अनि त्यसमै अड्किहाल्यौ फेरि अनि फोन गर्नु पर्दैन त खाना बना राख्थेँ नि म भइहाल्यो नि खाजा खाएर आऊ म तिमी एता छौ भने फेरि के था भएर अनि अरू खै त अरू को छ र भाइ बहिनी सुतिसकेँ ठुला बा ठुला आमाको त बाजे हस्पिटलमा छ हस्पिटल किन लौ तपाईँलाई कसैले फोन गरेनन् गरेन त किन कसलाई के भएर मैले त खबर पाएर पो आउनुभएको होला तपाईँ भनेको नि के खबर ठुलबालाई सन्चो नभएको तपाईँलाई थाहा छैन इन्डियाबाट फर्केदेखि कहाँ घरमा बास छ त के भएर बुवालाई प्रेसर बढेर टोइलेटमै ढल्नु भएन त अनि धन्ना कान्छोलाई दिशाले च्यापेर ढोका ढकढकाको ढकढकै गरेछ खोल्दै नखोलेसी ठुलमा आएर कराउनु भएछ अझै पनि नखोलेसी आँते ढोका फोरेर पस्या ठुल्बा त लडेर अलिकति ढिला भएको भए जानी. मलाई कसैले नि फोनै गरेन तपाईँको पुरानो नम्बरमा कम्ती फोन गर्न खोजे हो मैले लाग्दै लाग्दैन लाग बिर्सिनँ नि के चटक्कै बिर्सिनु भयो दिदी तपाईँले कुन <laughs> हस्पिटल रहेछ त्यही लक्ष्मी हस्पिटल त हो नि अच्छा दिदी के गर्न लाग्नु भएको तपाईँले कहाँ जान निस्कियो यति बेला म त हस्पिटल जान्छु अन्त यो पानी में भोली बिहान गए भैनी दिदी अल्ले तो अलग संचो नहीं हो दिदी ए दिदी लगने यो छाता लानु त नरो न अब रोएर बाबा फिर्ता आउनुहुन्न त हामीले के गल्ती गरेको थियो सारा त्यो त जस्तो मान्छे होइसन्थ्यो मेरो ड्याडी थाहा छ मलाई वा मेरो पनि त ड्याडी होइसन्थ्यो हाम्रै ड्याडी लग्नुपर्ने किन सारा भाइलाई <laughs> हेर्न त्यहाँ त्यो आठ वर्षको बच्चो टाउको मुडेर किरिया बसेको हेर्न कस्तो रहर लाग होला भगवानलाई यस्ता <laughs> पनि भगवान रे लाइफ भनेको यस्तै हुने रहेछ सुनौ हाम्रै <laughs> लाइफमा मात्र किन यस्तो भन्न के गल्ती गरेछ हामीले कसको को के बिगार दिएको छ मेरो ड्याडीले थाहा छ सारा कहिले कसैलाई नराम्रो भनिसेन आर्मीको त्यति ठुलो पोस्टमा बसेर भनी कसैको एक पैसा गुस्काइसेन आर्मीमा भर्ती गराउनु पर्यो भन्दै कति मान्छे लाख लाखका भिटा बोकेर आउँथ्यो हाम्रो घर तर थाहा छ मेहनत नगरी कमाएको पैसा त जसरी आउँछ त्यसरी जान्छ भनिसिन्थ्यो बिस्तारै सब ठिक हुन्छ इसमा <laughs> फिजिकल्ली नभए पनि ड्याडी हामीसित त सधैँ भइसिन्छ नि मलाई उहाँको हस्बेन्ड नै शरीर चाहियो सारा हामीलाई जोक्स भन्दै आफै हाँस्दै गरेको डैडी चाहियो जुल्दै भए पनि खुसलाई केस गर्न आउने ड्याडी चाहियो कि प्लिज सो अनफेयर सारा ओहो हेर्नु न ठुल्बा कति लामो लाइन कति जाड़े आका मान्छे सबै त जस्ता अल्छी तिग्रे हुन्छ त आज एक दिन के ढिला उठेको थिएँ ठुल्बालाई भने बाटो भइहाल्यो <laughs> दाजुभाइको बानी त दिदी आमाकै पेटबाट ल्याए जस्तो छ नि हाम्रो बुबाले जरो आयो भन्यो भने एक वर्ष अघि कुल्फी खाएको कुरा ल्याउनुहुन्छ देखिस, मैले तँ दाउरा नचुस् भने होइन भन्दै हेर्नु न दिदी <laughs> कति खुसी भएका मान्छे उन्नन्त नि त लाठी बिस वर्षपछि आएको उत्सव पो हो त बिस वर्ष अघि स्थानीय चुनाव हुँदा म पल्टनबाट पहिलो छुट्टी आएको थिएँ नङपालिस लाएर फर्जी भोट कति हालियो हालियो आम्मा त्यस्तो नि गर्नु भयो ठुल्बाले कसरी नि नङपालिस लाएर बुवा तिमीहरू सान दिदीका नङपालिस लाएर फिर्थ्यौ मसी लाइदिने यसो लुकाएर स्वात्त पुसेपछि नङपालिस जान्थ्यो अनि मसी नै गइहाल्थ्यो नि त्यस्तो नि गर्छ त त्यो त अपराधै हो, हो। नि तेती बेला का अल्लाह ठीटाला के अपराध पुराना घर का सचिदाई छ उनका बहु उठा थे, थे। उत् बेला का जमाना तीनटा खसी काटर भोज लाइदे पुगौ तिमर की सानदी नंग पाली सके लखट्नू लखेटी भोलिपल्ट अजित्न थे जीती हाल बुढ़ा के गाममें एसएलसी ल्याचु मोटर बाटो लिया भे हमारे गाम में तो पांच कक्षासम मत थी तो स्कूल त्यहाँभन्दा माथि पढ्न त दुई घन्टा हिँडेर बयापानी जानुपर्थ्यो त्यही भएर त लाहोर गइयो नि अनि ल्याएँ त बुवा स्कुल मोटर बाटो स्कुल त ल्याए बल्ल बल्ल अरू चाहिँ के ल्याउँथे उनीहरूका छोराछोरी अहिले अमेरिका बेलायत छन् हामी चाहिँ परिवार पाल्न अर्काको देश ढुङ्गेर बसिरहेको थियौँ बुद्धि लाएर भोट हाले पो हुन्थ्यो त खसी खाएर नौपालारिस लगाएर भोट हालेर रा नि राम्रो मान्छे आउँछ त ए होइन ए ठुले अब कहिले फर्क्यौ अस्पतालबाट अस्ति आयो नि काका ए भनेपछि अहिले बेसे छ होइन त बेसै छ काका अहिले त होइन छोरी होइन त्यो वर्ष होइन छेउ कि की। किन बोल्दिनँ हँ यो मै यो हजुरबा तपाईँ बुवासित बोल्दै हुनुहुन्थ्यो नि त पालो दिनु परेन कहिले आइस नानी त कहिले भुटानमा आएको कि बाउ भेट्न दुबई भन्नु पऱ्यो हजुरबा भनेपछि पशुपतिनाथको यात्रा सिद्राको व्यापार पनि गरिस् तैँले होइन त हो <laughs> भन्नु पऱ्यो हजुरबा अनि यो कान्छीकी छोरी नि भोटाल्न पाउने भैर भनेको अस्ति भर्खरै जन्मिया जस्तो लाग्छ होइन हजुरबा रमाइलो लागेर रमी रा त हेर्न आएको बल्ल तल्ल नागरिकता लिएँ अस्ति त लौ त लौ राम्ररिहाल अहिले त के कागज नि बिस्कुन सुकाउने टाटै जत्रा रहेछन् मेरा त आँखै तिर्मिराएछिन त ठुले खेटकटीलाई <laughs> हाल्न लागेको भए पनि हुन्थ्यो नि त भर लाउँदैन ठुले भर लाउँदैन त्यो जगते त्यो बजिहाले दुइटी हजुरआमालाई डोएर लगेर हात काम्छ भन्दै जम्मै अर्कैलाई भोट ठुकाएर आएछ तपाईँको पनि पार्टी त त्यही होला नै होइन त काका अब के काठ पार्टी भन्ने नि अँ जम्मैको खैरत देखिसक्यो बाबु हेर यसपालि त के कहाँ पार्टी हेर्थेँ गर्ने खाले मान्छेलाई छाप लगाएर आएको मैले त लौजा भक्तलाई भन्नुभयो होला काकाले मान्छे त राम्रै हुन् स्वतन्त्रबाट उठे के जिते र तिनले काका अिते जितोस् नजिते नजितोस् मलाई मन पऱ्यो अरे मान्छेलाई हालिदिआएको छु लौजा अरू त केही होइन भोट खेराको नि त काका अँ के भन्नुभयो होला बुहाली नजित्ने खाले मान्छेलाई भोट हालेर भोट खेर जाने हो र गलत मान्छेलाई हाल्यो भने पो जान्छ त भोट खेर कस्तो सही कुरो गरिन् गएको थिएँ नातिनीले भो भोट हालेर भर आइज तँलाई म घिउकुमारी केरा खुवाउँछु है हजुरबा लो लो आइज है लो धुले, म लागे है घरका जानलाई रमिता हेर्दैमा फुर्सद छैन उता बस्द भाउ भोक्कै होला अब बस्लाउ नि अलिदिन बस्छु काका म उकिम् त्यतातिर शीतला बस है शीतला यी नानीहरू बसिदिइहाल्छन् नि ल होइन वा म निस्किन लागेको आजै जान्छ यस्तो यसो दुई चार दिन बस्दा हुँदैन बसेँ त यत्रो दिन एक हप्ता भइसक्यो उता पढाइ बिग्रिन्छ नि त फेरि अनि आमालाई जान्छु भनिस् त अँ भने मामा घर बाबु आएन भने कि भनेको थिएँ त्यहाँ टेको कि तेरो आमाको झल्को आइहाल्छ त्यही भएर जानै मन लाग्दैन अब बितेको कुरा मैले गर्दा तैँले डक्टर पढ्न पाइनस् सकिहाल्यो नि अब भाइ बहिनीले पनि त पढ्न पर्यो मैले मात्र पढेर भएन तेरिआमाको कत्रो रहर थियो तँलाई डाक्टर पढाउने हस्पिटल गए पछि हाम्रो वर्षालाई यस्तै सेतो कोट लगाउने डाक्टर नै बनाउनु पर्छ भन्थे मेरो बुद्धि बिग्रिएको अब पढ्न मिल्छ त डक्टर म जान्छु अनि घरभेटी दिदीसितै जान्छु भन्थेस् त दिदी त फर्किसक्नु भयो चुनावको भोलिपल्टै उता काम पर्यो रे अनि ला यो अलिकति खर्च राख पर्दैनसित मैले दिएको नि लिन अप्ठ्यारो मान्ने भयो किन आएछ त तँ मलाई भेट्न नखाइ नखाइ नहिनेस है म जिउँ त छन्ज तैँले भोकै हिँड्नु पर्दैन बस छुट्ला जाऊ टाढाको साइड गर्दा बेलैमा निस्कनु पर्छ आफ्नो ख्याल राख्नु करेला धेरै नहानु है गएँमा मायाको शक्ति जति संसारमा ठूलो अरू के नै छ र बस जगाइदिनलाई कहिलेकाहीँ जिन्दगी आफैले अग्रसरता दिन्छ नसोचेको मोडहरूमा ल्याएर छोडिदिन्छ जसले ती मोडहरूलाई सही निर्णय गरेर बाटो पत्ता लगाउन सक्छ उसले नै जिन्दगीलाई जित्छ वर्षाले आखिर आफूभित्रको कृणा रिस र घमाण्डलाई प्रेमले परास्त गरेरै छाडी अब नाटक कसरी अगाडि बढ्ला यो थाहा पाउनको लागि त आगामी एपिसोडहरू सुन्नै पर्छ आजको समय चाहिँ सकियो तपाईलाई आजको भाग कस्तो लाग्यो हामीलाई भन्न नबिर्सनुहोला तपाईँ हामीलाई फेसबुकमा फेसबुक डट कम साथ सिएचएयुबिएटी चौबाो ट्विटरमा ड्रामा र शैली डट पनि प्रतिक्रिया पठाउन सक्नुहुन्छ आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू आकृति लाम्साल दुर्गा कार्की सालिग्राम गौतम साथै नाटक लेखिका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी र सहकर्मी आश्विन थपोलियालाई पनि धन्यवाद दिँदै म सूत्रधार नारायण खड्का आजको लागि छुट्टिन्छु हरेक हप्ताको सोमबार साँझ सभा बजे र मङ्गलबार दिउँसो दुई बजे चौबाो सुन्नुहोला धन्यवाद बाई बाई